टवर्कको कार्यक्रम श्रुतिबाट उज्यालो नाइन्टी नेटवर्क काठमाडौंसँगै देशभरिका बाइसवटा एफएम स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबार राति सभा बजे कार्यक्रम श्रुति कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा गत सातादेखि हामीले नयाँ गद्य श्रृंखला सुनिरहेका छौं झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडाकी फूल अब हामीले श्रुति सम्वेगमा सुनिरहेको गद्यको शीर्षक हो दुई सैतिस साल असार एक्काइस गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका नौवटा पुस्तकहरू प्रकाशित भइसकेका छन् विभिन्न पुरस्कारबाट सम्मानित झमक खुट्टाकै भरमा आफ्ना विचारहरुलाई कलम मार्फत अभिव्यक्त गर्नुहुन्छ प्रति पक्षघातसँग साक्षात्कार गरिरहेकी झमक घिमिरे खुट्टाको माध्यमले लेखेर साहित्यमा प्रसिद्ध हुनुले समालोचकहरूले विश्व प्रसिद्ध एघारजना श्रष्टाहरूसँग उहाँलाई तुलना गरेका असामान्य शारीरिक अवस्थाका बावजूद यति सक्रिय रूपमा वहाँले लेख्नुभएका कृतिहरूबाट धेरै सवलाङ्गहरूले पाठ सिक्न सक्छन् झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूलको दोस्रो श्रृंखला अब सुनौ अच्यूत घिमिरेको आवाजमा कालो बादलका धब्बाहरू बिस्तारै बिस्तारै फाट्दै अनन्त आकाश छ्याङ्ग देखिए चाहिँ मैले निराशामा पनि आशाका किरणहरू देख्न थालिसकेकी थिएँ मलाई त्यही कञ्चन आकाश भन्न मन का लाग्थ्यो ला तर पनि मनमा बादलका काला धब्बाहरू अझै मडारिरहेका थिए म पनि बहिनीसँगै स्कुल गएर अध्यारोपणलाई आफूबाट लखेट्न चाहन्थेँ उजालाको त्यो ज्योतिसम्म पुग्न चाहन्थेँ ज्ञानले सो प्रज्वलित हुने चाहना राख्थे तर त्यो चाहना कहिले पूरा गर्न नसके पनि सानोभन्दा सानो कुरालाई पनि जीवनमा उपयोग गर्न खोज्थे कहिलेकाहीँ मेरी बहिनीले आफ्ना किताबका पानाहरू खोलेर पढ्थे लेख्थे कति राम्रा किताबका पानाहरू देख्दा मलाई पनि छुन पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो त्यो भावना बुझ्नेको थियो र छेउमा बसेर उसले थाहा नपाई छुन्थे ती चिल्ला पानालाई स्पर्श गर्दा कता, कता आनन्दको आभाज हुन्थ्यो बहिनीले थाहा पाए भने मेरा किताब किन छोएर फोहोर पारिदिई भन्दै मसँग झडा गरेर ठुला मान्छेहरूलाई भनिदिन्थे हुन पनि हो मैले किताबका पानाहरू छोइदिँदा दाग बस्थे त्यही डरले ती पानाहरू मजाले समातेर कहिले छोइन मसिना खुट्टाका औँलाहरूमा धुलेधुलो टाँसिएको हुन्थ्यो उसले लेखेर सकिएका कापीका पानाहरू रिस उठेका बेला च्यातेर अन्तै दिन्थी, खुस परेका बेला मलाई दिन्थी, ती पानाहरू बटुलेर त्यसमा भएका अक्षरहरूको नक्कल केही पर लगेर खुल्ला धरतीमा गर्ने गर्थी, बाबाले बहिनीका मसिना हातका औँलाहरू समातेर अक्षर लेख्न सिकाए जस्तै मलाई पनि सिकाइदिए कस्तो जाति हुन्थ्यो भन्ने लाग्थ्यो हु। तर मलाई सिकाइदिनु त परै जाओस् पर बसेर हेरेको देखेँ भने पनि उनी भन्ने गर्थे त जान्दिनोस् के हेर्थेस् तैँले जानेर पनि के गर्नु होला तर पनि अलि परे बसेर उनले बहिनीलाई लेख्न पढ्न सिकाएको हेरिरहनु मेरो निम्ति एउटा नियति जस्तै भनेको थियो हुन त बाबाको त्यस्तो कुरो सुनेपछि मन त्यसै अमिलो भएर आउँथ्यो त्यही मनको एकको नाम प्रश्न पनि उठ्थ्यो मैले अक्षर जानेर केही काम छैन त त्यसैले उनको यस्तो वचनले जति अक्षर गर्नुपर्ने हो त्यति गरेन अलिकति विद्रोहको भावना पनि जागेको थियो क्यारेमोमा संसारका सबै कुराहरूले मात्रै सिक्नुपर्ने जान्नुपर्ने मैले चाहिँ सिक्नु जान्नु पर्दैन किन यही प्रश्न उब्जिने गर्थ्यो मलाई त्यो किताबका टाउके अक्षर के के हुन् भन्ने चाहनाभन्दा पनि चिल्ला पानाहरू छुन धेरै मन लाग्थ्यो र बाबा नभएको बेला बहिनीको छेउमा गएर उसका किताबका पानाहरू पल्टाएर यसो छुन्थेँ त्यसबेला मलाई जिन्दगीकै रमाइलो पाना पल्टाएको आवाज हुन्थ्यो तर त्यो मिठो आवाज क्षेणभरमै बिलाएर जान्थ्यो बहिनीले मेरा किताब चलाइदियो भनेर बोल्थे रुन्थी म अलिकति ठुली थिएँ उमेरले शरीरले पनि केही मोटी थिएँ बाबाआमाको आक्रोश र असन्तुष्टि पनि मैमाथि पोखिन्थ्यो पोखी स्वाभाविक थी क्योंकि मैं अनाहक में अना बैनी लुआेक होसका किताबर चलाईदेकेंच्छे तेबेला ते ऊ सा रूंची थी अने को कन पारो कतातो हम समाकेटी हप्का दबकाएर तहलां पर्चे संस्कृति ग्रस्त छेरा बा आमा ती संस्कृति भि हुकि बढ़ा हु यिनीहरूले त्यही संस्कार र संस्कृति आफ्ना छोराछोरीमाथि पनि लादे अर्थात त्यही खालको रंगको घोल घोलिदिए कलिला मनहरूमा ती आक्रोश र आवेशका रङहरू यसरी घोलिए कि जिन्दगी एउटा कोलाज बन्यो जसलाई जुन रंगको नशा जति पियो उति पिउन मन लाग्छ बाल्यकालमा आक्रोश र आवेगका घोलहरू यसरी घोलिएछन् कि जसको प्रभावपछि कालान्तरमा विचार स्वभाव व्यवहारमा अपत्यक्ष रूपमा पर्दो रहेछ चा। साँच्चै कली बालमन कोमल हुन्छ जसलाई जस्तो व्यवहार स्वभावका कुरा खाँद्यो त्यसले त्यस्तै खालको आकृति ग्रहण गर्छ केटाकेटीहरू स्वभावैले चञ्चले जिज्ञासु हुने गर्छन् त्यो स्वभाव मेरो चाहिँ कुनै फरक बनेर आएको थिएन शरीर पो असत्य थियो त तर बाबाआमाले स्वाभाविक रूपमा बुझेनन् उनीहरूले त बरू सोचे होलान् यो कहिले केही बढी बुझाउँछे हामी हुन्जेल त ठिकै छ बितेपछि के होला यस्तै के सोचेको नि एकपटक बाबाले मलाई दसैँमा टिका लगाएर आशीर्वाद दिँदै के भने त हामीभन्दा बढी नबाँचेस् कसले तेरो स्याहार गर्छ म यसलाई के ठानु आशीर्वाद या श्राप अरू सन्तानलाई धेरै वर्ष बाँचेस् प्रगति गरेस् ठुली भएस् भन्ने आशीर्वाद दिए यी बुढाले मलाई चाहिँ चाँडै मर्पो भने धिक्कार छ यो समाजका संस्कारका धमिराले खाइसकेका दिमागलाई जुन दिमागले मानव जीवनका विविध पाटाहरूलाई खोतल्नुको साटो भर्खर फक्रिन लागेकी कोपिलाको मृत्युको कामना गरेथे त्यो पनि हिन्दूहरूको महान् चाड बढाँदछैन हुन पनि म कति अभागी केटी जसलाई महान् चाडमा पनि आशीर्वाद होइन श्राप दिइन्थ्यो कोमल बालमन मस्तिष्क साह्रो नराम्रोसँग को परिन्थ्यो म किन धेरै वर्षसम्म बाँच्न नहुने अरूलाई जस्तो लोभलाग्दा आशीर्वादहरू मेरो भागमा किन नपर्ने यो निरुत्तर प्रश्न थियो विगतलाई तर विगतले जवाफ दिन सकेन न त वर्तमानले दिने धृष्टता गरेको छ वर्तमान उही विगतको तुस बोकेर बाँचिरहेको छ संस्कार उयो संस्कृति उयो मान्छेको जीवनशैली उयो जसलाई फेर्ने धृष्टता बिरलै मान्छेले मात्र गर्छन् केही थोत्रा संस्कार र संस्कृति विरुद्ध सङ्घर्ष गर्न नसक्नेहरू आज पनि पशुवत जिन्दगी बाँचिरहेछन् उनीहरूसँग पनि जिन्दगी छ चाहना छ उत्साह छ तर बुझिदिने कसले उनीहरू दुनियाँबाट अलगिएका छन् एक्लिएका छन् त्यसो त एउटा छुट्टै दुनियाँ छ जुन दुनियाँ एकदमै बेकम्मा छ निरीह छ भन्ने पनि ला, नलाग्ने होइन अनि म यस दुनियाँकै एउटा सदस्य जो घृणा अपमान तिरस्कार यी सबकी प्रत्यक्ष भोक्ता हुँ यहाँ सबै मानिसलाई समान अधिकार छ भने यो दुनियाँको भागमा खोइ कति अधिकार पर्यो या दयाको घोल मात्र पर्यो यानेर सबै सचेत मनहरूले सोच्नुपर्ने बेला आएको छ तर के सोचलान् र यी कुबुद्धिका धमिराले खाइसकेका दिमागहरूले यस दुनियाँमा पिछडिएका स्वर बोक्नेहरूको जमात पनि बाँच्दैछ खोइ हाम्रा पक्षका स्वर समयको चक्रभित्र पिल्सिएर त्यसभित्र दबिएर बाँचेका आत्माहरूको उन्मुक्तिका आवाज खोइ कसले उठाउने हाम्रा अगाडि पर्खालै पर्खाल ठिङ उभिएका छन् यी पर्खाल भत्काएर कहिले हामीले मान्छेको जिन्दगी बाँच्न पाउने प्रश्न छ यो युगलाई र युगका मान्छेहरूलाई पनि यही युगका मान्छेहरू जो मान्छेको जिन्दगी पाएर पनि त्यसलाई रहरलाग्दो गरी बाँच्न सकेका छैनौँ हामी दयाका भोका पटक्कै छैनौँ तर किन दयाका थुकका छिट्टाहरू हामीमाथि पारिन्छ हाम्रा जिन्दगीहरू दयाका थुप थापेर बाँच्ने साधन किन भन्दै आएका छन् अनि हामी कुनै फरक दुनियाँका मानव जिन्दगी भएका जन्तु कहाँ हौ र हाम्रो पनि दुनियाँ फरक छैन तर यो दुनियाँ आम मान्छेको जस्तो सुन्दर किन भएन हामी पनि उही हाडछाला मासु उस्तै मान्छेको आकृति लिएर आयौँ यति फरक हो हामीमा केही विकारहरू आएका छन् मानव दुनियाँ हामीलाई किन अपूर्ण देख्छ पूर्णताको परिभाषा के हो यो प्रश्न छ सम्पूर्णता खोज्ने मान्छेहरूलाई जो आफूमा पूर्णता देख्छन् यिनीहरूलाई त्यही अपूर्ण देखेको दुनियाँको एउटा शाश्वत प्रश्न छ खोइ जवाफ यस्ता थुप्रै निरुत्तरित प्रश्नहरूको जवाफ दिन किन कन्ज्युसै गरिरहेको छ सभ्य भनिएका मान्छेको जमातले धर्म का कुरा पनि किन हाम्रा पक्षमा क्रूर देवता भनिएको जमातले पनि हाम्रा पक्षमा किन विभेद गर्यो एउटा निर्दोष बालिकाका यस्तै यस्तै असन्तुष्टिहरू पोखिन्थे मान्छे समाज धर्म संस्कार संस्कृतिहरूमाथि त्यसका रूपहरू कहिले बद्लिने जे ममा यति नै भए पनि चेतना पलाइसकेको थियो तर बाल अभोधपन भने हटेको थिएन त्यसो त जीवनचक्रले कति नै फन्का लागेको थियो र का का रहे रहे रहे को को ले वर्तमानमा टक्क अडिएर म तिनै विगतका स्मृतिका पानाहरूलाई निहालेर हेरिरहेछु र सोच्दैछु कति विकराल थिए मेरा ती दिनहरू समयले मलाई नजानिँदोसँग मान्छे समाज धर्म संस्कार र संस्कृति विरुद्ध मसाल बोक्न किन लाउँदै थियो म जन्मिएँ हुर्किएको समाज मान्छेहरूको दिमाग कुसंस्कारका धमिराले भित्रभित्रै खाइसकेको थियो अनि मान्छेको दिमागले के सकारात्मक दृष्टिकोण राख्थ्यो समाज यस्ता थुप्रै घेरिएको हुन्छ जसलाई फाल्न समाजमा मिलेर बस्ने मान्छेले सक्दैन बरु उ विकृतिको शिकार भन्छ आखिर बाबाआमाको सोचाइ पनि कुनै फरक वस्तुले भनेको थिएन उनीहरू पनि समाजको चौघेर नागेर के माथि उठ्न सक्थे र अह सकेनन् र उनीहरूको मस्तिष्क पनि त्यही विकृति र विसङ्गतिको भाइरसले ग्रस्त थियो म त्यही समाजमा जन्मिएकी मान्छे जो यसबाट अछुतो हुन सकेन तपाईँ आफ्नै गतिमा अगाडि बढिरह्यो ममा पनि विभिन्न इच्छा आकाङ्क्षाका पल्लबहरू अङ्कुराउन थालेका थिए किनभने ममा कुनै अर्को खालको मानव हृदय थिएन बरु मान्छेको जस्तै मन थियो त्यहाँभित्र एउटा कोमल चञ्चल पनि थियो त्यसमाथि जिज्ञासु चकचकी बाल हृदय थियो तर यो सबै हुनु मेरो लागि त्यति आम बालबालिकाको जस्तो सहज हुन सकेन जे होस् मैले जीवनका नयाँ रङ देख्न थालेकी थिएँ म अक्षरहरूसँगै आशाका किरणहरू देख्दै थिएँ अब अक्षर जसरी भए पनि चिन्नु नै एउटै मात्र ध्येय भन्यो त्यो बेला म बहिनीले लेखेर ले फालेका कापीका पाना बटुलेर त्यहाँ भएका अक्षरको दिनभरि अभ्यास गर्थे माटाका सिन्काले कोरेर त्यसको उच्चारण पनि गर्थे मनमनै दोहोऱ्याउँथे तेहराउँथे समयले पनि अनौठो खालको परीक्षा लिएको थियो मसँग मैले सपनामा पनि आफू पढिरहेको लेखिरहेको कुरो मात्रै देख्न थालेँ बाबाले जति बहिनीलाई सिकाउँथे त्यति मैले पनि आफ्नै मिहिनेतले जानिसकेकी थिएँ अब मैले शब्द बनाउने अभ्यास गर्न थालेँ ती अक्षरहरूलाई जोडेर शब्द बनाउनु आफैमा सहज कुरो थिएन म सबै अक्षरहरू भुइँमा लेख्थेँ र बीचबीचबाट फरक फरक अक्षर निकालेर जोड्थेँ जस्तै कलम कल फल जल आदि आदि मेरो जिन्दगीका पानाहरूमा पोखेको उज्यालोको रङ थियो हो। त्यो जसलाई अहिले पनि हेर्दा रमाइलोपनको कौन अनुभूति हुन्छ सायद यही होला आँसुको अनुभूति नभई हाँसोको आनन्दानुभूति पाउन सकिँदैन भनेको मैले पनि आँसुभित्र हाँसो र अधारोभित्र उज्यालोको अनुभूति सहज रूपमा गरेँ आखिर जिन्दगी अनुभूतिभित्र पनि पोखिँदो रहेछ छरप्रष्ट रूप में छरिद अब तेरा खुट्टा का मशीना औला पैला जस्तु पटक्क काम देन थे ती अक्षर लेखन अभ्यस्त भई सके अभ्यस्त नय का रंगसंग ढाल्पर्च बांच अभ्यस्त होशीना खुट्टा का औला मसंगे चलने अभ्यस्त भैस म हातका औँलाले कलम समातेँ खुट्टाको औँले सिन्का समातेर भुइँमा अक्षर लेख्थेँ अहिले पनि कलम समात्दा त्यसरी नै समातेर लेख्छु अधिकांश मान्छेलाई भ्रम के छ भने म खुट्टाका दुईवटा औँलाको कापमा हालेर लेख्छु उनीहरूले देख्दा पनि त्यस्तै देख्छन् तर म कलम समात्दा तिनवटा औँलाको प्रयोग गर्ने गर्छु जसरी हातका प्रयोग हुन्छन् साँच्चै भन्ने हो भने जिन्दगी एउटा प्रयोग नै पनि त रहेछ बाँच्नु सँगसँगै खाल प्रयोग पनि गर्दै जाँदो रहेछ मान्छेले म पनि त्यही मान्छे नै थिएँ यसबाट के अछुत हुन सक्थेँ र ती सामान्य भन्दा सामान्य प्रयोगले पनि मान्छेलाई नयाँ ढंगले सोच्न र केही सहज ढंगले बाँच्न मद्दत पुर्याउँदो रहेछ मैले हातका औँलाहरूले केही नसमातेपछि खुट्टाका आउँलाको प्रयोग नगरेको भए अहिले यो शरीर जिउँदो लास च थियो यतिखेर म कुनै अन्ध्यारो कुनामा काल पर्खिरहेकी हुन्थे धन्न म जिउँदोल्लास हुनबाट जोगिएछु तर यसमा न समाजको साथ थियो न त परिवारको साथ मलाई मेरै स्वविवेकको र आत्माको थियो हो चेतनाको बत्तीको उज्यालो अलिअलि देख्दैछु म त्यही उज्यालोतिर बिस्तारोस्तारो तानिँदै रहेछु अहिले सम्झिरहेको छु मैले त्यस पलको हर्ष कसैसँग बाँड्न सकिनँ तर मैले जिन्दगीमा पहिलो अक्षर भुइँमै भए पनि लेख्न जानेकी थिएँ मनमनै भए पनि उच्चारण गर्न जानेकी थिएँ म यति खुसी भएकी थिएँ मैले पटक पटक धुलो उडाएर लेखेकी थिएँ क किनभने मैले त्यही अक्षर चिन्नको लागि पटक पटक सिन्का बाँचेँ धुलामा औँला धारेर कलीलाई छाला उक्काएँ त्यति मात्र होइन बिहानको शीत बटुकामा थापेर त्यसमा औँला चोगलेर ढुङ्गामा रगटेर अक्षर लेख्दा रगत छरछरी बगाएकी थिएँ साँच्चै यो सबै गर्नाको पछाडि कुनै खास कारण थियो भने अक्षर लेख्न जान्नु वा चिन्नु थियो त्यो अहिले पुरा भएको थियो पूरा होता मटो आकाश तीर हानेर धुल धुल बनेकी थी त्यस दिन मैंने जाने के कुरो सब देखुं धुला में निकल ठू क लेखे राखकी थे तर मेरे अक्षर हेर तो परे जाओस् उल्टे टेकदी नामेट बनाइए अर्थ मेर पैलो व्यंजन कसैली नदे मेटिए गए आखिर जिंदगी नहीं नामेट जस्ती एकपछि अर्को चढ चहन त बानी नै परिसकेको हुँदो रहेछ म पनि त्यही बानी परिसकेको मान्छेभित्रकै मान्छे थिएँ मेरो खुसीमा खुसी हुने मान्छे कोही थिएन दुःखमा पनि दुःखी हुने कोही थिएन त्यस दिन मैले खुसीले लेखेको अक्षर जुत्ताले कुल्ची मन नराम्रोसँग चेरियो त्यसको अनुभूति अरूसँग प्रकट गर्दा चिच्याएर गरेँ किनभने मलाई त्यो कुरो अति असह्य भयो सायद कुल्चिनीहरूप्रति आक्रोश त्यस रूपमा अभिव्यक्त भएको थियो त्यो चिच्याहटलाई मान्छेहरूले आक्रोशको रूपमा बुझेनन् यो केटी डरले या भोकले चिच्याए भने मेरो बचाइको त्यो कालखण्ड ज्यादै रोमाञ्चक छ जसलाई मैले खोलेर कसैलाई पनि देखाएको छैन जुन खोल्दैछु अर्थात् तपाईँलाई भन्दैछु अँ मैले पहिलो अक्षर चिन्दाको खुसी बाँड्ने मान्छे कोही थिएन त्यो खुसी मैले केही निर्जीव धरतीसँग माटो उडाएर बाँडकी थिएँ र आफू धुलै धुलो गरेर रमाएकी थिएँ अरूलाई जस्तो हातले सफा कपीमा कलमी लेख्नु जति सजिलो मलाई भुइमा सिन्थाले अक्षर बनाइ बनाइ लेख्न कहाँ सजिलो थियो र हो माँड काड़ा थे जिस पंचाऊ मैं अर्क अक्षर लेख् पर्थ्य खुला धरतीमेंखे दोसों अक्षर ऊ तो लेख्ता मत्यं फुरुंग भेंसपट मैंने हर्ष का आंसू भी बगाएं तर अरू ने देखलां हतन पत्त पूछे तेसो अक्षर भी तई भूई में ले लेखे वा शरीर पनि सन्तुलनमा नरहने भएकाले मलाई अक्षर लेख्न सारो गाह्रो थियो औला काँप थिए पहिलोपटक मरितरी अक्षर लेखेँ सबै अक्षर लेख्न धेरै समय लाग्यो जति समय लागे, लागे पनि आखिर धैर्य गर्नु पर्दो रहेछ त्यति मलाई अरूसँग सञ्चार त्यति सहज कुरो थिएन यतिसम्म कि भोक लाग्दा भोक लाग्यो भन्ने शब्द वा सङ्केत थिएन र म प्याकको मुख बाहिदिन थालेँ अनि अरूले यो केटीलाई भोक लागेछ भनेर बुझ्न थालेँ प्यास लाग्दा पानीको गाग्रो देखाउँथे त्यसलाई प्यास लागेछ भन्ने सङ्केतको रूपमा बुझ्थे दिशापिसाब लाग्दा गुप्ताङ्गतिर देखाउँथे अनि कुनै कुरा हो वा होइन भनेर सहमति जनाउँथे भने होइन भनेर विमति जनाउँदा खुट्टा हल्लाउँथे यी थोरै सङ्केत मात्र थिए म र सोजनसँग सञ्चार गर्ने सूत्र भनौँ या माध्यम जे भनौँ सायद यी सङ्केतहरू पनि नहुँदा हुन कल्पना गर्नुहोस् जीवन कस्तो हुन्थ्यो होला किसें मंत्र जहां जीवन छह बांचने कला हो आखिर मेरे जीवन में यही ध्रुव सत्य लगू भो मैं जीवन में बचा नहीं नियो जीवन में चाहने आधारभूत कुछ को मगर नियो क्य मैं भी आमा को गर्ववा भूई में खस्ता आपूसंग अर को जस्ते खाने मुखर पेट लसकी थी अर्थ भोग प्यास मलमूत्र सब थोक लरती में खसे भोग प्यास मेट्ने मेटिए बेला बेला शरीर ने उत्सर्जन करने तरीका तो मैं जान पर्यर जाने इस सीमित सङ्केतले मलाई जीवनमा जसोतसो चलाउने काममा ठुलै मद्दत गर्यो मलाई सधैँ रुगेर घरका मान्छेहरू बस्न भ्याउँदैनथे भएको बेला त उनीहरूले मलमूत्र त्याग गराउँथे कोही नभएको बेला म पाइजामा तानेर खुट्टाले भए पनि फुकालेर गर्थे घरभन्दा दुई चार हात तर पुगेर त्यो बेला पनि पाइखाना थिएन हाम्रा घरमा मात्र होइन गाउँमा प्राय घरमा पाइखाना थिएन ठुला मान्छेहरू खोल्सा खोल्सी बसेर रुखपातले छेलिएर गर्थे हामी केटाकेटी भने बारीको भित्तो या ढिल खोजेर बस्थ्यौँ त्यो विष्ट लागेको मेरो अङ्ग गा घरका ठुला मान्छेहरू भएको बेला सफा गरिदिन्थे नभएको बेला म आफैले झारपात चुडेर त्यो बेसरी पुछेर सफा गर्थे अर्थात मैले आँखा पुज्न पनि आफैले जाने तर मलाई जा घरका ठूला मान्छेले आफूले पुज्न कहिल्यै दिँदैनथे जम्मै लुगामा लाउँछ भन्थे र फेरि सफा गरिदिन्थे मनम नै तर्कना गर्थेँ तिमीहरू भएको बेला नौ अरू बेला मैले आफैले पुछिहाल्नुपर्छ म अहिले आठ नौ वर्षको सेरोफेरो भित्र घुमिरहेको छु र तपाईँलाई ती कुरा भनिरहेछु जुन तपाईँको मनमा त्यो कुरा जान्ने उत्सुकता हुन सक्छ साँच्चै जीवनमा विशेष खुसीका पलहरू बिरलै आउँछन् त्यस्तै ते मेरो जीवनमा पनि विशेष सुखद पल धेरै छैनन् अँ म आफूले अक्षर चिन्दा जान्दा खुसीको बारेमा भन्दै थिएँ र बताउँदै थिएँ मैले पहिलो अक्षर लेख्न जान्दाको अर्थ त भनिसकेँ मैले त्यस बेला कसैको च्याबासी र न्यानो ढाडस पाइनँ बरू खुसीले माटो उडाउँदा आमाको मजाको गाली भने धेरैपटक खाएकी छु उनले भनेको नभन्दा गोदाई पनि खाएँ तर त्यो मेरो खुसीको छेणलाई न उनको गालीले टार्न सक्यो न त गोदाईले छेक्न सक्यो त्यो उत्सव माटो छरेर मजाले मनाएँ मैले त्यहीँ उभिएर खुसीको उत्सव हर्षास्रु बगाएर मनाएँ म हुन पनि जिन्दगीको कस्तो मोडमा रहेछु उफ जिन्दगीमा यस्तो मोड पनि हुँदो रहेछ जुन मोडमा नखुसीमा कोही खुसी हुने मान्छे हुँदो रहेछ न त दुःखमा माया गरेर सुमसुमाइदिने नै मलाई पनि लाग्थ्यो आफ्नो त्यो सफलतामा कोही सामेल भएर मसँगै रमाइदियोस् र माया गरेर कपालसम्म सुमाइदियोस् अनि म दुःखी हुँदा न्यानो हातले ढाडस दिएर कलिला कुम मायाले थथपाउँथे भनोस् हत्यारीका लाटी जिन्दगीप्रति यति दुःखी हुने हो हु। तर मलाई कसले भन्थ्यो र किनभने म सबैबाट तिरस्कृत केटी न थिएँ मलाई देख्दा सबै मान्छेहरू मुखले त विचारा कठैवरी भन्थे मनमने भने त चाँडै मर भन्थे जुन कुरा उनीहरूको व्यवहारबाट म बुझ्दथे सम्झिरहेछु विचाराहरू जिन्दगीको युद्ध हारेर लाचार निरीह हा भनेर बाँचिरहेका छन् उनीहरूको दिमागले त्यही कुरो बुझेको थियो अनि त्यही खालको व्यवहार मसँग गरे वर्तमानमा मैले तिनीहरूलाई कुनै प्रतिशोधको आँखाले हेरेको छैन प्रेमको आँखाले संसारलाई हेरेकी छु म देखिरहेछु उनीहरूका हिजोका गलत सोच विचारहरू काम नलाग्ने भएर माथि कुनै काम लिइसकेको भू का कान बलको बट्टा जस्तो हावामा तैरिरहेछन् जसले उनीहरूलाई स्वयंलाई साथ दिइरहेका छैनन् नयाँ विचार सोचहरूले त्यो मनलाई आक्रमण गरिरहेका छन् मलाई मनैदेखि उनीहरूको पनि धेरै माया लागिरहेछ जिन्दगीको त्यो पाटाको माया लागिरहेछ जस्तो काँडा बनेर स्वास्छ बोच्यो कोमल मनमुटुलाई चितोर्यो र नै त्यसको अनुभूति मैले गरेँ सायद काँडा नबिजेको भए मलाई शीतलताको अनुभूति कहिल्यै प्राप्त हुने थिएन होला त्यसैले त म फुलसँगैका ती काँडाहरूलाई पनि उत्तिकै माया गर्छु र आफ्ना जिन्दगीका सुख पलहरूलाई पनि समान रूपले माया गर्छु अक्षरहरूसँगै फुलेका खुसीलाई पनि टिपेँ दुःख पीडा दर्दहरूलाई पनि टिपेँ अर्थात् अक्षरका फूलहरूसँगै असीम खुसीका पलहरू पनि चुमेँ मैले जिससे मेरे पैल शब्द कलम बने कम मैं कलम को ठूला आवश्यकता थी जो मैं पाएक थी त्यो कुरा प्राप्त गर्ने एउटा लक्ष्य जस्तै भनेको थियो पहिलो शब्द बनाउन जानेको म निकै हर्षित थिएँ यसबाट पनि मैले धुलु उडाएर हर्ष मनाएन तर खिचका छोडेर मनाएँ म त्यसरी हाँस्दा पनि यो केटी हाँस्ने कारण कुन थियो भन्ने पत्तो लगाउन चाहेनन् मैले एकपछि अर्को गर्दै निकैवटा शब्दहरू बनाउँदै गएँ मैले त्यसैसँग नयाँपनको निर्माण पनि गरेछु समय जिन्दगी सँगसँगै थोपा थोपा भनेर बग्दो रहेछ मैले त्यही समयको थोपा थोपाभित्र मान्छे उनीहरूको मूल्य खोजेँ अब बाबाले बहिनीलाई कका के सिकाउन थाले उसले अक्षर औलाले देखाउँदै दोहोऱ्याइ तेह्रै पढ्न थालि म छेउमा गएर उसले हातले देखाएको अक्षर कुन हो मनमा आफू पनि त्यसको उच्चारण करते भूई अक्षर कोर्ना ताले उस पटक दशौ बीसों ची दो दोहराइकिल मेरे दिमाग ने चिट्टी टिपी हालियो ले। ऐसी उससे धेरेपटक लेख् पे ले। कापी का पानना धेरे सकिए मैं भौका साजा पड़े थे उससे लेखे फा का काी ले मैं ठूल मदद पुराए म फाने को दिवसों कोई ने भिस्ट्री गए थोत्रा कापी बटूल थे त्यां भाग अक्षर मन मई धोख पुगुंजेल दोहरा तेहराने करते अगार भी मैंने भेटने ठाव फाल अँगारले ढुङ्गामा लेख्थे बाबाआमा भाइ बहिनी घर न फक्रुन्जल मेरो दिनभरिको काम त्यही हुन्थ्यो उनीहरू घर फर्केको बन्द पाउने बित्तिकै परे देख्दै हतार हतार अगारले कोरेको ढुङ्गामा माटो हालेर खुट्टाले दललेर मेटिहाल्थे त्यो थोत्रो कापी पनि उनीहरूले हतपत्त नदेख्ने ठाउँमा राख्थे बस आफू उनीहरूले छोडेकै अवस्थामा जस्तै स्वाभाविक रूपमा बस्थे अँगारले घर कोर्नु हुँदैन रे ऋण लाग्छ भन्थे र केटाकेटीलाई त्यसरी कोर्दा हप्काउँथे बाबाआमाले कोर्न दिँदैनथे तर मैले उनीहरूको आँखा छली छली अगारले मजाले लेखिदिएँ या कोरिदिएँ यसरी नै सिकेर जाने मैले अक्षर जुन रहस्यको बारेमा जान्न तपाईँको मनमा उत्साह तावला। खोली यो पाना कि हामी अहिले उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काडा किफोल सुनिरहेका छौ केही बेरमा यसको वाक्यांश वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति समेत तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम बर्दीवासको रेडियो दर्पण सिन्धुलीको रेडियो साहारा रामेछापको रेडियो तीनलाल दोलखाको कालिचोक एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै नुवाकोट एफएम फलेवासको रेडियो पर्वत पोखराको रेडियो तरंगमा पनि श्रुति समेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम रूकुमको रेडियो सुस्ने कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती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 अरूस संचार करने मैए कसरी खोजद तब कल्पना मत मध्यम विहीन केटी थी तर मं थे उ पशु थे मसंग धेरे क्या नए पर सोचने चिंतन कर सकने दिमाग थी अरू ने बने सोन सकने, थी। सकने, सकने थी। थी काम थी अमिले भंखा में कई देखना सकने शक्ति रखुटा का औंलाह में कई चलान सकने शक्ति भाँचे थी यी थोड़े मात्र काम लगने चीज मसंग अर तर सब बेकम में काम ही हो यिनै थोरै चिजबाटै संसारसँग आफू जोडिने पुलको निर्माण गरेकी थिएँ मैले म त्यो समयका ती पलहरू कहिल्यै बिर्सन सक्दिनँ जहाँबाट मैले जिन्दगीका पानाहरूमा सुनौला रङ भर्न सुरु गरेकी थिइन् मेरा जीवनका यस्ता खण्डहरू पनि छन् जुन खण्ड पल्टाउँदा म स्वयं पनि स्तब्ध र हर्षित एकैचोटि हुन पुग्छु मैले कर्का के कि पनि यसम्म कहिले माटामा सिन्काले कोरेर कहिले अँगारले ढुङ्गामा कोरेर भए पनि जाने कति सुखद पाना थियो त्यो त्यसलाई कसैले पल्टाएर हेर्न त्यति बेला खोजेन कसैले मैले भुइँमा कोर्दै गरेको देखेँ भने यसले जानेर के फाइदा ऊ भूसमाथिको लिउन हो भन्थे क्या गजबको छ हामी नेपालीहरूको परम्परा चालचलन निर्मलप्रति माया ममता राख्ने त कहाँ हो कहाँ उनीहरू सबै कुरामा निर्मल हुन्छन् भन्ने खालको मानसिकता छ यहाँ धेरै मान्छेको सोचाइ त्यही रोगले आक्रान्त छ भने मैले कुन फरक व्यवहार पाउँ र अह मैले फरक व्यवहार पाउन सके पनि आफ्नो लक्ष्यका बाटाहरू हिँड्न छोडिन बाटाहरू सजिला थिएन अबड्याङ खबड्याङ बाटिङ कतै ढुङ्गाका ढिस्काहरू कतै काँडै काँडा थिए यी सबलाई कुल्चिएर हिँड्न कहाँ सजिलो कुरो थियो र मैले पाठकसँग स्पष्ट रूपले भन्नुपर्छ यी बाटाहरू डोजरले र कुल्लीहरूले खनेका होइनन् जुन भौतिक रूपमा ग्राभेलो ओछ्याएर पीच गरेर सहज बनाउन सकिन्छ जहाँ मैले एक पाइला पनि कहिले टेकेकी छैन यो कहिले नटेकेको बाटाको कुरा गरेकी होइन मैले त्यो मैले पटक पटक टेकेको हिँडेको जिन्दगीको बाटो हो जुन बाटामा मलाई पटक पटक चोट लाग्यो ठेस लाग्यो काँडा बिज्यो घाउ भयो र पनि यो बाटो अति प्रिय लाग्छ र म अहिले पनि यही बाटो हिँडिरहेछु हिँडिरहेछु अझै सरल र सहज कहाँ भनेको छ र रह। अक्षरहरू जान्नु नै यसलाई अलिकति भए पनि सहज बनाउनु नै थियो त्यो अक्षरले दिएको हर्ष थियो जसले हृदयभरि आनन्दको अनुभूति दिएको थियो तपाईँलाई अघिल्ला खण्डमा मैले अक्षर कसरी चिनेँ कसरी ती अक्षर लेख्न अभ्यास गरेँ म अक्षर चिन्नु अगाडि कसरी परिवारसँग सञ्चार गर्थेँ आफ्नै खाना कसरी सिकेँ अक्षर चिनेपछि सामान्यत आकार इकार उकार एकार एकार ओकार औकार लागेका अक्षरहरूबाट सफल तरल कलम सरल पर र फरक जस्ता शब्दहरूको निर्माणसम्मका बारेमा बताइसके अब म यस खण्डमा आकार इकार एकार लागेका शब्दहरूको निर्माण गर्न मैले कसरी सिकेँ भन्ने बारेमा सम्झना भएसम्मका कुरा बताउनेछु र त्यहाँ वरिपरिको परिवेश र मान्छेका बारेमा पनि बताउने कोशिश गर्नेछु सुन्न सक्ने क्षमता मेरो कानमा थियो सुँग्न सक्ने क्षमता नाकमा थियो अनि प्रत्येक कुराहरूको स्वाद दिन सक्ने शक्ति जिब्रोसँग थियो आँखासँग केही कमजोर भए पनि देख्न सक्ने दृष्टि थियो अनि स्पर्श गरेर त्यसको अनुभव गर्ने शक्ति स्नायुहरूसँग थियो यिनैको सहायताले म अरूले के भन्दैछ के गर्दैछ भन्ने कुरा बुझ्न सक्थेँ सुन्न सक्थेँ त्यसको अनुभव गर्न सक्थेँ म जब घाम आउँथ्यो त्यो के होला भनेर हेरिरहन्थे मान्छेहरू हातले अलिकति त्यसको सिधा पर्ने किरण छेकेर त्यसतर्फ हेरेर भन्थे ऊ हेर घाम आइसक्यो अनि म त्यो डाँडामा टिकटो घाम रहेछ भन्थेँ त्यसलाई हेरेर भुइँमा सिन्काले लेख्थेँ घाम जब घाम पूर्वबाट पश्चिमतिर सर्दै जान्थ्यो रात पर्थ्यो केही पनि नदेखिने कालो हुन्थ्यो मनमा लाग्थ्यो के होला त्यो सबै थोक बनाउने मान्छेहरू भन्थे यो रात परेपछि अँधाराले केही पनि देखिँदैन म यो रात रहेछ भनेर रा। रात भन्ने बाहिरतिर दृष्टि फाल्थेँ र छक्क परेर हेरिरहन्थेँ मसँग त्यस बेला माटो अङ्गार सिन्का ढुङ्गा केही पनि हुँदैनथ्यो खालि गोबर र रातो माटाले लिपिएको सिक्वा हुन्थ्यो म त्यही सिक्वामा औँलाले लेख्थेँ रात त्यो शून्यमा लेखिन्थ्यो र शून्यमा मिलाउँथ्यो बाबा आमाले देख्दैनथे र भुइँमा कोरिस ऋण लाग्छ भनेर कराउँदैनथे आमाले भात तरकारी दाल के के दिन्थिन् म बिस्तारै दुई खुट्टाले मुछेर टाउको भुइँतिर निहराएर देव्रे खुट्टाले भातका सीता टिपेर दाने खुट्टाले पाइतालामा हालेर त्यसलाई केही माथि उठाएर मुखमा आएको इसी खाँदापी म क्वाद कस्तो विचार खे रत को थालमें लिखते भात दाल तरकारी रचार आमा करांथिन् केटी कति खिली रह भात खपाखपी नखाएर कहीं अक्षर नपढ़े कि मेरी आमाला छोरी ने अक्षर शब्द बनाऊ भह था पा सक यही नपापी मेरे लिए भात को थाल शब्द लेखने एवं गति अभ्यास पुस्तिक बन पुगे आंगन को ड में पहला नीला सेता राता विभिन्न बोट बिरुआ का फूल और लटरम में फूल थे मिनला देखकर एकदम रमा थे तर त रंग छुट्टन सकें मानी भन्थे टाँकी के रूप में कति राेतें फूल फूले बल्ल मंग सेतो रहे भाल पाँथे यह फूल नीलों रातो म बल्ल ती रङहरूलाई मजाले निहाल्थेँ तिनका बारेमा जान्दथे र शब्द बनाउँथेँ पहेँलो नीलो, सेतो रातो हरियो बैजनी आकाश पनि नीलो देखेँ मैले मान्छेहरू कोही कालो वर्णको मान्छे देखेमा भन्ने गर्छन् त्यो मान्छे त अघारभन्दा कालो रहेछ मैले ढुङ्गामा अक्षर लेख्ने अघारको रङ रातको अँाराको रङ जस्तै थियो फरक यति थियो अघारलाई म छुन खेलाउन सक्थेँ अघारे लेख्दा कयौँ पटक खुट्टामा लागेर कालै भएर आमाले धेरै पटक स्वाट लगाएकी थिइन् तर रात आफ्नै साम नजिकै देखिए पनि त्यसलाई मैले खेलाउन र छुन कहिल्यै पनि सकिनँ एक दिन आमालाई माथिल्लो घरकी के केटीलाई बोलाए ए काकी बस मैले काकी पनि शब्द लेखेँ बहिनीको मुखबाट निस्क्यो आउनु जानु दिनु लिनु जस्ता शब्द मैले ती शब्दहरूलाई पनि सिकेँ आमा बजार गएको बेला पापा ल्याइदिन्छु भन्थिन् म मान्छेको प्रत्येक बोलीचालीलाई सुनेर आफूले जानेका अक्षरहरूले शब्द बनाउन खोज्थेँ उनीहरू बोल्दै जान्थे म प्रत्येक दिन एउटा दुईवटा नयाँ शब्द बनाउँथेँ यस्ता शब्दहरू मैले सयवटा भन्दा बढी बनाइसकेको थिएँ मलाई जब आमाले नुहाइदिन्थिन् तब म पानीको अनुभव गर्थेँ मलाई प्यास लाग्दा बहिनीले पानी पिलाइदिँदा तिर्खा मेटेर आनन्दको महसुस गर्थेँ उसले चिया पिलाइदिँदा म गुलियो स्वादको अनुभव गर्थेँ मैले अझै तरल पदार्थ पिउन जानेकी थिइनँ हिउँद लाग्थ्यो बलेसीमा तुसारो झरेर सेतामै हुन्थ्यो त्यसलाई छुँदा चिसो हुन्थ्यो मैले पनि त्यसलाई छोएर चिसाको अनुभव गरेँ जब वर्षायाम लागेपछि चिसो हराउँदै जान्थ्यो हातखुट्टा ठिर्य आउँदैन थियो र जिउ लगलग कामदैन थियो त्यति बेला म न्यानोपनको आवाज पाउँथेँ अनि मान्छेहरू भन्ने गर्थे कति तातो काम लागेको उफ कस्तो गर्मी अनि म मनमा विचार गर्थेँ ए यो पो तातो भनेको अनि भुइँमा लेख्थेँ तातो आमाले चुलोमा आगो बालेको बेला आत्था शब्द पनि लेख्न जाने तर आत्था भनेको के हो जानिन मलाई बोलेको आगो राम्रो लाग्थ्यो यसलाई समात्न पाए कस्तो हुँदो हुँ हो लाग्थ्यो आमाको आँखा छलेर मैले त्यो पनि समातेँ आगाले औँलामा साह्रो बोल्यो बल्ल चाल पाएँ आत्था भनेको बोल्नु रहेछ मलाई चिया पिलाइदिँदा गुलियोको स्वाद थाहा भयो फुलको सुगन्ध आउँदा फुलको सुगन्ध केही चिल्लो चिप्लो पदार्थ छुँदा त्यसको अनुभव गर्थेँ भने कुनै ठोस सारो पदार्थ छुँदा त्यसको अनुभव गर्थे यसरी मैले स्पर्श गरेर त्यसको चिल्लो चिप्लो खस्रो सारो गिलो नरम पन्था पाउन थालेँ देख्ने शक्तिका माध्यमले जुनसुकै वस्तुको आकार त्यसको रूपरहको बारेमा जाने सुन्ने शक्तिको माध्यमले आवाज सुने अब बहिनीले किताबका छोटा छोटा बालकथाहरूका वाक्यहरू दोहोराई तेह्रै पढ्न थालि उसले नजानेको आधा अक्षरले बनेका शब्दको उच्चारण गर्न बाबाले सहयोग गर्न थालेका थिए म भने अलि परे बसेर बहिनीले पढेका बालकथा कविता निबन्ध आदि पढेको सुनिरहन्थे र उसले कसरी शब्दको उच्चारण गर्छ मनमा नै विचार गरिरहन्थे आफूलाई अक्षर शब्द वाक्य सेक्नु थियो त्यसको ध्याउन मात्र थियो ऊ किताबका वाक्यहरू पढ्दै जान्थे म भुइँमा ती लेख्दै जान्थे मात खाँ मोक लगे जस्ताय शब्द बने वाक्य भूं में अभ्यास करे जानी सकते थे कहीं बहनी का छे में गार उस पलटाइ किताबर पानना इसो हेथे तैंका अक्षर शब्द वाक्य पढ़ना रेखना माँदे मैं जसला जस्तो जस कापी कलम किताब कसले मेरो रेरा कापी कलम किताब भनू नई खुला दरती रहां भाग ढोंगा माटो सिंका स्वयं आपने मसीना खुट्टा काउला आउला मैले अक्षर शब्द वाक्य जाने कि म कसैलाई हर्ष लागेन चाल पाएको भए पो हर्षित हुन्थे होलान् छेउमा गएर बस्दासम्म डिस्टर्ब गरिस भनेर हप्काउँथे भने मैले पिटाइ खाने डरले पनि सुईकोसम्म दिइनँ किनभने मेरो हर्षमा रमाउने खुसी हुने त कोही पनि थिएनन् मैले यही धरतीलाई सुख बाँडेँ दुःख पनि बाँडे यही अक्षर कोरेँ शब्द कोरेँ त्यसपछि ती शब्दलाई जोडेर वाक्य पनि बनाएर एक खालको शब्दको उत्सव पनि कसैलाई थाहा नदिए यसरी मनाएँ जिन्दगीले खुसीहरू समात्दा मक्लै दुःख पीडा सहन नसक्दा पनि एक्लै रोएँ कहिले दुःखमा रहँदा आँसु झारेँ कभी सुख में रहता आंसू झारे बेला मैं शब्द वाक्य बनाने जाना आंसू अबिल बगि बगि हत पत थामिए मसला शब्द को उत्सव बनू कि आंसू को उत्सव बनो मान्छेहरू शारीरिक रूपमा दुर्बल व्यक्तिलाई हेप्छन् होच्याउँछन् घृणा गर्छन् हाम्रो धार्मिक संस्कारले अघिल्लो जन्ममा पाप गरेपछि पछिल्लो जन्ममा लाटा लठेरा अङ्गभङ्ग भएर या आइमाईको रूपमा जन्मिन्छन् भन्ने कुरो हाम्रा दिमागमा कोचिदिएको छ म त्यही अघिल्लो जन्म महापापी मान्छे जसले पाप कर्महरू गरेकाले पछिल्लो जन्ममा आफ्नै धेरै अङ्गहरू निष्क्रिय मात्र होइन आइमाईको रूपमा जन्मिए भन्ने सबैलाई विश्वास थियो त्यसैले गाउँका दोजी आइमाहरू मलाई देख्न चाहँदैनथे अथवा कति देखियो भने उनीहरूका गर्भका शिशुहरू पनि म जस्तै अशक्त भनेर जन्मिन्छन् भन्ने अन्धविश्वास या सन्तासले उनीहरू टाढैबाट तर्केर हिँड्थे नानी जन्मिएपछि पनि मेरो छेउबाट मोच लाग्छ भनेर आउँदैनथे मेरो आमालाई पनि उनीहरूको नानीहरू छुन दिँदैनथे अरे पिँढी छेउछाउ बस्न पनि दिँदैनथ्ये कति पछाडि छ नेपालीहरूको चेतनाको स्तर अहिले सम्झिँदा ती सबै घटना परिघटनाहरू अहिले घटे जस्तो लाग्छ र मन त्यसै त्यसै निचोरिएर आउँछ आ, मैं अलिलि होश पाए आपू लठी हो पीड़ा इसी भोगे प्रत्येक सास प्रत्येक पल मेंी धर्म संस्कार परंपरा धामी झांक्री तंत्र मंत्र बोक्सी डायनी भूतप्रेत पिसाज आदि कुरामा में विश्वास कर दुख दि मना न सके मैं जस्ती नियति भोग् भश्वासंसला पर मनाए वा मंचाय मरू जस्त सगली बना हमारा घर पटक पटक धामी झांकी बसाइन् या बसा ठावे मेरे जोखान आई आइन्थ मलाई भने त्यसलाई तामी झाँक्रीको देखेर निकै डर लाग्थ्यो उनीहरूले ढ्याङ्ग्रो ठोकेर बुरुकको बुरुको उफ्रिँदै आकाशतिर हेरेर आँखा झिमझिम पार्दै के के बरबराउँदै दे कामको देख्दा मेरो सातो पुतलो उठ्थ्यो तामी बस्ने मान्छेले खाउला जे गरेर ठुल्ठुलो आँखा पारेर हेरेर गाली गर्दै खोइ के के बरबराउँथ्यो के के म पनि आमाको जिउमा टाँसिएर बस्थेँ तामी झाँक्रीहरूले मेरो जिउमा भूतप्रेत पिसाच के के चढेको देखे कुनी उनीहरूले नवारणदेखिको बल निकालेर यिनीहरूलाई मेरो जिउबाट खेद्ने र मलाई सद्य बनाउनु भन्दै लागेका थिए ममा त्यति बेलादेखि अलिकति बाल विद्रोही भावना स्वशुद्ध अवस्थामा रहेछ क्यारे ती धामी झाँक्रीको आँखा कुनै अलौकिक वस्तुले बनेको छ कि जस्तो लाग्थ्यो रौडेरको आँखा फोरिदिएर आफ्नो आँखामा जडान गरेर हेर्न मन लाग्थ्यो आफ्नो जूमा के के चढेको रहेछ त्यो जान्न चाहन्थेँ म बरबराउँदा बरबराउँथे आफूलाई खाउँला जे गरेर हेर्ने आँखालाई पट्टा फोरिदिन मन लाग्थ्यो आफूले केही नगरी धामी झाँक्रीका क्रोधित आँखाहरू म माथि कसरी उफ कस्तो डरलाग्दोसँग मलाई हेरेका आवै म डरले यिनको आँखामा आँखा जुदाएर हेर्न सक्दिनँथे आमा को बर्खा में टाउक को लुका बस्ते ती रात राता राम भेड़िया आंखा राम भेड़ा जस्ते कि दिन में लगे कति रात रात डरलाग्दा आंखा दामी झाँक्री मेरे जीव कोती कोती। में चढ़ा पिशाज डिनी आदि झारे न्यू में हम्रा घर में कुखुरा भा अंडा पड़े कति दिए कति तिनका मसु कति खाए कती अहिले ती सबै कुरा विश्लेषण गर्दा लागिरहेछ बिचरा नेपालीहरूको अज्ञानता र अन्धविश्वासले जगडेको दिमागले के पो सोच्न सकोस र दामी झाँक्रीका कुरा खोल्दा मलाई अहिले आएर कस्तो लाग्छ भने मनोवैज्ञानिक डर त्रासको उपचार थोरै मात्रामा भए पनि झारफुक गरेर गर्दा रहेछन् बिरामीको शरीर कमजोर भएको बेला मासु मंस खुवाएरै पनि केही तागत भरिदिने गरेका छन् उनीहरूमा जडीबुटीहरू तिनको उपचार विधिको बारेमा थोरै भए पनि ज्ञान भएको देखिन्छ यो सकारात्मक पक्षलाई अझ उजी मान्छेको विश्वास र आस्थासँग जोडिदिन पाए कति राम्रो हुन्थ्यो तर मान्छेका पुराना विश्वास आस्थाका जगहरू भत्काउन चाहेर पनि हतपपत्त जरै पल्टाउन सकिँदो रहेनछ यी धामी झाँक्रीहरूका दिमागमा पनि वैज्ञानिक घरेलुले उपचार विधिका चेतना छरिदिनु पाए कस्तो खासा हुन्थ्यो होला विज्ञान प्रविधिले मान्छेको रोखीको सास पनि खोलिदिने गरिरहेको बेला हामी कहाँ चाहिँ बोक्सी डायनीहरूले मान्छेलाई दुःख दिन्छन् देवी देवतालाई मानेन भने तिनले छेदहरू उठाएर खनाइदिन्छन् र मान्छेलाई ती छेदहरूले दुःख दिन्छन् भन्ने परम्परागत विश्वास छ ती मान्छेको जिउमाथि खनाइदिएका छेदहरूलाई धामी झाँक्रीहरूले ढ्याङ्ग्रो ठोकेर के के तन्त्र मन्त्रले मन मन्छाउँछन् भन्ने जनविश्वास छ यी धामी झाँक्रीहरूले बोक्सी डायनी पिसाद छेदहरूलाई मन्छाउनसम्म मन्छए मेरो जिउबाट कति पिसाद छेदहरू झारेको नि तर म सद्य भएर हिँड्न बोल्न हात चलाउन सकिनँ यी धमिला दृश्यहरूमा केही यस्ता घटनाले बाल मानसपटललाई नराम्ररी कोपरिरहन्थे ती घटनाहरू अहिले पनि मेरो मानसपटल वरिपरि फनफनी गोमिरहेका छन् धामी झाँक्रीहरूप्रति मान्छेको विश्वास र अविश्वास आफ्नै ठाउँमा छ तर त्यो बाल हृदयमा धामी झाँक्रीहरूले एक खालको आतंक गरिदिएका थिए उन्ले अनेक खाल का भूतप्रेत पिशाच बोक्सी डायनी छेद का बखान करें तो सानो मन का मनभरी डर त्रास का काड़ा रोपीदिन्थे मेरो मन डरले त्राही त्राह होन्थ यहांसम कि दिवस कोई मैलो, अंधारो रंग का लुगा लगा मं नजिके आयो भूतप्रेत आए जस्त एक आत्यंतिकस्रे गए खाटा मनी बस्ने करथे एकपटक हाम्रो घरभन्दा केही माथि मोटी भन्ने एउटा उपट्ट जान्ने धामी छ भनेर हाम्रो हजुरआमाले भन्थिन् त्यस काम मेरो जोखाना देखाउन भनेर मलाई त्यहाँ पुऱ्याइयो त्यसले त्यो जोखाना हेर्दै मेरो बाबाआमालाई के भन्यो यसले तिमीलाई मात्र होइन यसले तिम्रो छोरा नातिलाई समेत पिर्छ अरू के के भन्यो याद भएन उसको यो वाक्यले भने मेरो सानो मनमा ठुलै चस्का लागेको थियो म निकैपटक यस्ता रामभेडी आँखा भएका धामी झाँक्रीहरूबाट कोपरिकी थिएँ के म बाबा अोरा उनका पीढ़क के लिए जन्मे के सानो मांचे हो तानों मन को मस्तिष्क भर यही प्रश्न उठ्यो उसने कें यी धामी झाँकियों झांकी अपना भी जोखाना हेर आपने भाग्य रविष्य को फैसला कर भन्न मन लगे करक जोखाना हेन्न धामी झांक्री प्रश्न उठियो त्यो सानों अबोध मन में जवाब खुद कन्ने मिले अन्धविश्वास र कुसंस्कारले उभिएको अचेतनाको र सानो मनमस्तिष्कमा उभ्याइएका आस्था विश्वासका खम्बाहरू बिस्तारै बिस्तारै त्यति भत्किने क्रममा पुग्दै रहेछन् किनभने धामी झाँक्री बाहरूसँग न त मेरो सानो मस्तिष्कले गरेको प्रश्नकै जवाब थियो न त उनीहरूसँग त्यो प्रश्न सोध्न सानो मान्छेसँग बोली बोली भए पनि त्यो प्रश्न सोध्न सक्ने चामर्थ्य के हुन्थ्यो होला र देख्दै कति डर लाग्दा आँखा कति रात राता जिउभरि थाङ्नाका झुन्डा टाउकामा पनि पहेँलो कपडाको फेटा बाँधेका गति काम छन् कसरी ढ्याङ्ग्रो ठोक्दै मेरी आम्मै त्यहाँमाथि मलाई ती राता नराता आँखा पिर्लेको पिर्लेको थे मेरे सातोपुतलो कूड़ोस्र को धमान्तरी तंत्र एवं अदृश्य शक्ति होने जनविश्वास मैंने भी तस्त मैं शक्ति देखना उन्का धमंतरी करने खरखाजा भी विशेष खाल दैवी शक्ति प्रकट होने तर मैं जी निध्या हेरे शक्ति प्रकट भैमें देख धामी झाँक्री भुतप्रेत बोक्सी डायनी देवता आदिका कुराले मेरो मनमा त्रासै त्रास परिदिएको थियो बाबाले दलानमा बसेर बेलुका कथा यसरी हाल्थे भुतप्रेतका बारेमा उसले हाम्रा बारीमा बारीका कान्डामा टाउको नभएको कुमकुममा आँखा भएको मान्छे सेतो घोडा लिएर कुवामा पानी खुवाउन जान्थ्यो र फर्किन्थ्यो बाबाका यस्ता कथाहरूले बहिनी र म डरले पानी पानी हुन्थ्यौँ र उनीसँग टाँसिएर बस्थ्यौँ मनमा लाग्थ्यो अहिले आयो भने त्यस्तो मान्छे हामीले के गर्ने होला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 यदि तप ईम प्रतिक्रिया दिन चाहूं हम ईमेल ठेगाना एसएचआरयूटीआई श्रुति एट यूएनएन डट कम हवस्त आउँदो शुक्रबार झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूलको तेस्रो श्राचन हुनेछ त्यसअघि मंगलबारको श्रृंखलामा महेश विक्रम शाहका कथाहरू सुन्नेछौ शा। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै गद्यवाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री